यस धाराको उपधारा एक अनुसार ग्रहण र स्वीकृत गरिएको संशोधन ग्रहण गरेको मितिमा कायम रहेको पक्ष राष्ट्रहरूमध्ये स्वीकृतिको लिखत दाखिला गर्नेको संख्या दुई तिहाइ पुगेको मितिले तिसौँ दिनदेखि सो संशोधन लागू हुनेछ त्यसपछि सो संशोधन कुनै पक्ष राष्ट्रले स्वीकृतिको लिखत दाखिला गरेको मितिले तिसौँ दिनदेखि सोराष्ट्रको हकमा लागु हुनेछ स्वीकृति गरेको पक्ष राष्ट्रको हकमा मात्रै संशोधन लागू हुनेछ तीन पक्ष राष्ट्रहरूको सम्मेलनबाट सर्वसम्मतिबाट निर्णय गरिएको भए धारा चौतिस अडतिस उन्चालिस र चालिससँग सम्बन्धित यस महासन्धिको उपधारा एक पमोजिम पारित तथा स्वीकृत कुनै पनि संशोधन त्यस्तो संशोधन पारित गरेको मितिमा दाखिल गरेको स्वीकृतिको लिखत पक्ष संख्याको दुई तिहाइ पुगेको तीसौं दिनदेखि सबै पक्ष हकमा लागू हुनेछ